एउटा चरा के हुँदैन र सबथोक हुन्छ त्यो राजधानीमा भन के हुँदैन सबथोक हुन्छ त्यो राजधानीमा रातभरि किनिन्छ सपना र बेचिन्छ बिहानीमा सपना पनि कसरी फरक फरक देखे मुना र मदनले सपना पनि कसरी फरक फरक देखे मुना र मदनले सँगै निधाएका थिए रातभरि दुवै एउटै सिरानीमा रातभरि किनिन्छ सपना र बेचिन्छ बिहानीमा अब मरेपछि आफैले आफ्नो चित्ता बनाउनुपर्छ अब मरेपछि आफैले आफ्नो चित्ता बनाउनुपर्छ अनि आगो लगाउनुपर्छ आफैले आफ्नै निशानीमा भन के हुँदैन र सपथोक हुन्छ त्यो राजधानीमा गजलकार पुष्प अधिकारी अञ्जलीको बार्दली गजल संग्रहभित्र संग्रहित यो गजलको वाचन सँगसँगै उज्याल रेडियोनेटरको रात्रिपसुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म किमिरे उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा मैले जसको गजलबाट कार्यक्रम शुरूआत गरेँ उहाँलाई नै लिएर आइपुगेको छु <laughs> आजको बुलबुलमा मैले पुष्प अधिकारी अञ्जली र उहाँको श्रीमती इन्दिरा अधिकारी दुईजनालाई लिएर आएको छु दुईजनालाई किन ल्याएँ भन्ने कुरा मैले बताउनुपर्छ उहाँहरू जतिवटा गजल कार्यक्रममा हिँड्दा पनि सँगै सँगै हिँडिरहनुहुन्छ र सम्भवत अब पनि गजल बुझिसक्नुभयो कि जस्तो लाग्छ मलाई यद्यपि आज गजल सुनाउन सक्नुहुन्छ सक्नुहुन्न मलाई थाहा छैन आउन नमान्दा नमान्दै उहाँलाई चाहिँ मैले जबरजस्ती नै स्टुडियोमा लिएर आएको छु पुष्प सर स्वागत छ तपाईँलाई हाम्रो कार्य एकदम धेरै धेरै धन्यवाद अचु सर यो आजको यो रमाइलो भेटघाट तपाईँसँगको र यो उज्यालो रेडियो उज्यालो कार्यक्रम मेरो लागि बहुत खुसीको कुरा हो यो म्याडमलाई पनि स्वागत छ धन्यवाद सर योभन्दा अगाडि रेडियोमा बोल्न कसैले बोलायो कि बोलाएन दुईजना दुईजना त्यो कालिका एफएममा चाहिँ सफल दाम्पत्य जीवन भनेर चाहिँ एउटा कार्यक्रम हुन्थ्यो त्यो कार्यक्रममा चाहिँ म यस्तै गरेर बोल्न जान्दिनँ भन्दा भन्दै पनि त्यहाँ भाइहरूले चाहिँ बोलाउनु भएर अनि गा मैले कालिकामा सल्लाह गरेर गरेको होइन है मैले गरेको छु <laughs> मैले धेरै अगाडि लगभग सत्तरी बहत्तर सालतिर कोवलपुरमा गजलको कार्यक्रममा पुग्दा पुष्प सर पनि आउनुभएको थियो म्याडमलाई सँगै देखेको थिएँ अनि तपाईँहरूको जोडीको जुन त्यो हु, मिल्ने हुन्छ नि दम्पति सबैको मिल्छन् तर कतिपय नब्बे प्रतिशतको फेसबुकमा मिल्छन् अनि दस प्रतिशतको चाहिँ फेसबुकदेखि बाहिर सबैतिर मिलिरहेको हुन्छन् तपाईँको चाहिँ जोडी साह्रै मिलेको जस्तो लागेको हुनाले आज मैले स्टुडियोमा दुवैजनालाई भित्र बोलाएर अनि बुलबुलमा कुराकानी गरौँ जस्तो लागेर मैले अगाडि ल्याएँ म कुराकानी जोड्छु पुष्प अधिकारी अञ्जलीको गजलमा ठुलो योगदान छ ती सन्दर्भहरूलाई बिस्तारै जोड्छु पहिला म पुष्प सरलाई एउटा गजल वाचन गर्न अनुरोध गर्छु एउटा गजल वाचन गरेर अनि गजल कुरा गर्दाखेरिको स्वादै फरक हुन्छ कि जस्तो लागेर मैले त्यसरी भित्र बोलाएको हौ हामीसँग पुष्प अधिकारी अञ्जली र इन्दिरा अधिकारी हुनुहुन्छ भरतपुर शरदपुर म एउटा गजल शुरू गर्छु <क्षण> आमा पनि के सोचेर बस्नुहुन्छ सोचेर बस्नुहुन्छ बा सधैँ सधैँ घर छोडेर बस्नुहुन्छ सडकमा मलामीहरूको लस्कर छ सडकमा सडकमा मलामीहरूको लस्कर छ हजुर बुवा घरमा मृत्यु पर्खेर बस्नुहुन्छ आमा पनि के के सोचेर बस्नुहुन्छ बा सधैँ सधैँ घर छोडेर बस्नुहुन्छ उहिले जलाएका हुन् उहिलै जलाएका हुन् दुश्मनहरूले घर उहिलै जलाएका हुन् उहिलै जलाएका हुन् दुश्मनहरूले घर छिमेकीहरू अझै अवसर ताकेर बस्नुहुन्छ आमा पनि के के सोचेर बस्नुहुन्छ बा सधैँ सधैँ घर छोडेर बस्नुहुन्छ छोरा चढेको विमान आकाशमै हरायो छोरा चढेको विमान आकाशमै हरायो चढेको विमान आकाशमै हरायो बिचरा आमा आकाश हेरेर बस्नुहुन्छ बा सधैँ सधैँ घर छोडेर बस्नुहुन्छ ऐनाले भाउजूको मात्रै मुस्कान कैद गरेन ऐनाले ऐनाले भाउजूको मात्रै मुस्कान कैद गरेन र त दाजुको अभावमा तडपेर बस्नुहुन्छ आमा पनि के के सोचेर बस्नुहुन्छ बा सधैँ सधैँ घर छोडेर बस्नुहुन्छ आँगनभरि बिस्कुन छरेर चराहरूलाई आँगनभरि आँगनभरि बिस्कुन छरेर चराहरूलाई मेरी हजुरआमा बत्ती काटेर बस्नुहुन्छ मेरी हजुरआमा बत्ती काटेर बस्नुहुन्छ बा सधैँ सधैँ घर छोडेर बस्नुहुन्छ आमा पनि के के सोचेर बस्नुहुन्छ आमा पनि के के, के सोचेर पुष्प अधिकारी अञ्जलीको आवाजमा गजल सुन्यौँ हामीले उहाँका गजल संग्रहहरू बार्दली मनभित्रको मन, मन स्वप्निल नयन चुराको घर वा काठमाडौँ गजल संग्रहहरू प्रकाशित छन् सं। र उहाँ गजलमा निरन्तर हुनुहुन्छ मैले अलिकति सन्दर्भ जोड्नु पर्दा दुई हजार अन्ठाउन्न सालदेखि बुलबुल तपाईँ नियमित रूपमा सुन्दै हुनुहुन्छ म अन्ठाउन्न हुनुहुन्छ साठी सालबाट पुष्प अधिकारी अञ्जलीलाई नामले मात्र चिन्थेँ र अलिअलि हाम्रो टेलिफोनमा सम्पर्क भएको थियो पहिलो भेट कहिले भयो मैले सम्झन्न तर जति बेलादेखेँ त्यति बेला उदित नारायण झा जस्तो ठ्याक्कै हुनुहुँदो रहेछ जस्तो लागेको थियो मैले सम्भवतः त्यति बेला कुरा पनि गरेँ होला अरूले पनि भन्छन् सर तपाईँलाई त्यस्तो एकदम के श्रेष्ठ प्रिया दिदीले चाहिँ एउटा मेरो गजल सङ्ग्रहमा भूमिकामा पनि त्यो कुरा लेख्नु भएको छ होइन अनि हाम्रो डक्टर निरज भट्टराई उहाँले पनि लेख्नु भएको छ हजुरसँग मेरो नुवाकोटमा चाहिँ नुवाकोटको वृहत साहित्य सम्मेलनमा टक्क भेट भएको यहाँ हजुरले त्यही कुरा एकसठी सालतिर होला एकसठी साठी एकसठी कति सालतिर त्यहाँ नुवाकोटमा साहित्य सम्मेलन भएको थियो र पहिलो भेट अब हामी एकदमै बाक्लो बाक्लो नभेटिरहे पनि फाटक फाटक कार्यक्रमहरूमा औपचारिक रूपमा भेटिरहन्छ कतिपय ठाउँमा त मैले फोटो नदेखाइकन लुकेर बसिरहेको थिएँ मेरो फोटो पर्दाफास गरिदिने व्यक्तित्व पनि हो तपाईँ बर्दियामा एउटा गजल कार्यक्रममा हामी सँगै हुँदाखेरि फोटो खिचेर उहाँले फेसबुकमा राखिसकेपछि अनि फोटो सार्वजनिक भएर अब होस् अब रोकिरहनुपर्छ जस्तो लागेन र मैले त्यस फोटो छोडिदिन थालेँ आज गजलकार पुष्प अधिकारी अञ्जलीको गजलको सन्दर्भ मैले कोट्याउँदा तपाईँले कति सालबाट गजल लेख्न थाल्नुभयो मैले गजल लेख्न दुई हजार एकाउन्नबाट सुरु गरेँ विशेष त दुई हजार छप्पन्न पचपन्न छपन्नकोतिर चाहिँ अब नेपाली गजललाई एउटा साँच्चिकै केही के आन्दोलनकारी भूमिका लिएर होइन एउटा चाहिँ छापाहरूमा आउनुपर्छ भन्ने किसिमले पनि मैले गजल प्रधान पत्रिका पुष्पाञ्जली प्रकाशन सुरु गरेँ त्यसपछि चाहिँ मैले त्यहाँदेखि चाहिँ नियमित आफलाई अगाडि उभ्याएँ त्यसरी सुरु भएको हजुर अब म्याडमतिर फर्कन्छु म इन्दिरा अधिकारी म्याडम हुनुहुन्छ सँगै यो चाहिँ उहाँले एकाउन्न सालदेखि गजल लेखेर बसिरहने अलि यो साहित्यकार कविहरू चाहिँ घरमा अलिक तिराउँछन् रे घरको श्रीमती आमा होइन अथवा घरको महिलाहरूलाई तपाईँलाई समस्या परेन होइन सर त्यस्तो भएन उहाँको कलम लिएर कापी लिएर ले बसेर लेखिसकेपछि भान्सामा आएर पनि सघाउनुहुन्छ उहाँले चाहिँ नि कहिले पनि त्यस्तो उहाँ साहित्यवा लागेर मलाई दुःख दिनुभएको भन्ने अनुभव चाहिँ भएको छैन बाहिर हिँड्दा पनि लिएरै हिँड्नुहुन्छ तपाईँ सुनाउनुहुन्छ एकदम पहिलोदेखि निरन्तर कार्यक्रमहरूमा लिएर हिँड्नु एकदम बाबुहरू अलिक ठुलो छोडेर हिँड्न मिल्ने भइसके चाहिँ सँगै नै हिँड्छौँ हामी आजसम्म यतिको समय गजलकार श्रीमानसँगै घरमा हुँदा त गजल पनि सिकिसक्नुपर्ने होइन रहेछ सर यो त्यो लेखेर सुनेर मात्रै होइन बड़ा आउनु पर्दो रहेछ यो कला भन्ने कुरा होइन त्यो चाहिँ लेख्न कति कोसिस गर्दा नि सकिनँ मैले सर सुनना कोशिश पुष्प अधिकारी सर अुलबुल में बोलाने वातावरण कसरी बनो अल्का अस्पताल यहां हम उजालो घर बड़ नजिक पर्स वहां दुबईजना जोड़ी स्वास्थ्य परीक्षण निमित स्वास्थ्य परीक्षण को लगी आय अस्प अल का अस्पताल में हिजो बिलुकी फेसबुक में स्टैटस देखे मैं यहां जसान आई बुलबुल को दैल भेर नपसी जान पाइदेन थे अभी अग्नि भर और हमी यहां जोड़ी स्वास्थ्य परीक्षण के सा हो कि कस्तो खालको स्वास्थ्य परीक्षण पुष्प सर यो तिन तिन महिनामा फलोअप हो मेरो डक्टर प्रिया दर्शनीसँग मलाई चाहिँ डायबिटिज कागका कारण म आउने गर्छु होइन अहिले ठिक छ अहिले लेबल पनि ठिक छ सबै कुरा ठिक छ दुई बजेपछि रिपोर्ट आउँदैछ त्यसमा पनि केही पक्कै पनि राम्रै होला भन्ने लागिरहेछ होइन राम्रै होला कहिले काहीँ गजल लेखिसकेपछि म्याडमलाई सुनाउनुहुन्छ कोही बेला यस्तो पनि बेला आउँछ ल त इन्दिरा मैले गजल लेखिसकेँ यो तिमीले वाचन गरिदेऊ भन्नुहुन्छ होइन भन्छु तर त्यति सहज रूपमा उनले त्यो गर्दिन नभए म त तपाईँको गजल अहिले उहाँलाई एकचोटि वाचन गर्न लगाऊ कि भन्ने पनि त्यसै पुष्प सरबाट एउटा गजल सुनौ त अब त्यसपछि हामी कुरालाई फेरि जोड्छौँ पुस्तक पनि बोक्नु भएको छ है कुन पुस्तक छ अहिले तपाईँसँग अहिले मसँग यो मैले यो बारदली गजल संग्रहको लगभग अन्तिम पृष्ठ एउटा चप्पलको रहर गरेको हो रहर गरेको हो खुट्टाले सधैँ सधैँ जसरी बेलुनको रहर गर्छ बच्चाले सधैँ सधैँ चप्पलको रहर गरेको हो खुट्टाले सधैँ सधैँ जसरी बेलुनको रहर गर्छ बच्चाले सधैँ सधैँ पीडामा पनि रुन सक्ति अचेल के भएको छ पिडामा पनि रुन शक्ति अचिल के भएको छ तर मागिरहन्छ आँसु आँखाले सधैँ सधैँ तर मागिरहन्छ आँसु आँखाले सधैँ सधैँ चप्पलको रहर गरेको हो खुट्टाले सधैँ सधैँ जसरी बेलुनको रहर गर्छ बच्चाले सधैँ सधैँ कसैको अभाव कति हुन्छ त्यसपछि अभाव कति हुन्छ त्यसपछि मात्रै थाहा हुन्छ जब घाटमा पनि खोजी मूर्द सब जब घाट में खोजी रहर्द ससरी बेलून को रह बच्चा मंदिर हो तही मस्जिद हो साज बिहान मंदिर हो तही मस्जिद हो साज बिहान जहां छोरा छोरी को प्रार्थना कर रहर कर बच्चा सदै सध चप्पल को रहर हो खुट्टा म अन्तिम शेरमा छु कसरी लुकाउँछौ वैश पनि तिमीले त्यो कसरी लुकाउँछौ वैंश पनि तिमीले त्यो अनुहार पनि प्रश्न सोधिरहन्छौ उसै गरी ऐनाले सधैं सधैं जसरी बेलुनको रहर गर्छ बच्चाले सधैं सधैँ चप्पलको रहर गरेको हो खुट्टाले सधैँ सधैँ धन्यवाद गजलकार पुष्प अधिकारी अञ्जलीका धेरै नराम्रा गुणहरू पनि होलान् तर मलाई एउटा पनि थाहा छैन मैले राम्रा गुणहरू मात्रै थाहा पाएको छु गजललाई निरन्तर रूपमा गजलमा लगाइरहनु भएको छ जहिले पनि भेट्दाखेरि हँसिलो अनुहारका साथ हाँस्नुहुन्छ बोल्नुहुन्छ मिठीसँग सबैसँग बोलेकै देखेको छु तर पनि कतिपयले पुष्प अधिकारी सरकार सरलाई गाली गरेको पनि थाहा पाएको छु मैले एकदम यस्ता कस्ता, एक कस्ता कुरामा गाली गर्छन् तपाईँलाई एकदम हजुर सर यो एकदमै राम्रो प्रश्न हामीलाई गाली नगर्ने हो भने हाम्रा आलोचकहरू नहुने हो भने सायद पुष्प अधिकारी अञ्जली आज तपाईँसँग यो स्टुडियोमा हुने थिएन होइन त्यसमा हुनाले मैले गर्न लागेको कामहरूप्रति होइन जो काम म गरिरहेको छु दुई हजार अहिले दुई साल छ मैले निरन्तर एउटा काम यस्तो काम गरेको छु नेपाली गजलमा जो इतिहास हो त्यो म मरेपछि पनि यो मेरो माटोले यो देशको माटोले र नेपाली गजलकारहरूले सधैँ सम्झिनेछन् सं। मलाई अहिले नसम्झे पनि त्यो इतिहासहरू बनाउने क्रममा त्यो इतिहास लेख्ने क्रममा धेरै गालीहरू खाएको छु मलाई लाग्छ राम्रो काम गर्ने मान्छे र निरन्तर काम गरिरहने मान्छेले गाली खानुपर्छ भन्छ नि कहिलेकाहीँ दुई चारवटा गाली आउन थालेपछि केही प्रगति भयो भनेर बुझ्नुपर्छ एकदम एकदम बुझ्नुपर्छ जो मान्छेले गाली खान सुरु गर्यो लाग्छ त्यसले केही काम राम्रै गरेको होला भन्ने लाग्छ मैले गरेको निरन्तर यो गजलको इतिहासहरू जस्तै अक्षरहरूको पिरामिड जो चौध अञ्चलको गजलकारहरूलाई लिएर एउटा अहिलेसम्मकै नेपालको अहिलेसम्मकै सबैभन्दा सर्वोत्कृष्ट त्यो त्यति धेरै पेजको होइन र चौधै अञ्चललाई लिएर बनाइएको कृति पनि हो त्यो अक्षरहरूको पिरामिड त्यो ऐतिहासिक कृति भयो हैसियतको एक दुई तिन चार पाँच अहिले हामी गर्दैछौँ पाँच अंक, त्यसपछि शब्दशिवी भयो होइन त्यसपछि गजल गंगा, गजल यात्रा एक गजल यात्रा दुई गजल दीप गजल बिम्ब लगातार हामी यो कामहरू गरिरहेका छौँ समकालीन नेपाली गजल यी प्रतिनिधि नेपाली गजल यी थुप्रै काम यो कामहरू रु निरन्तर रूपमा गरिरहेको छु यसले गर्दा कतिपय मान्छेहरूलाई पुष्प अधिकारी अञ्जलले गरेको कामप्रतिको जुन एउटा लगाव हो त्यो कामलाई कसरी रोक्न सकिन्छ अथवा यसलाई तल झ सकने किस को मन सर ते होना ती कु मैं धीरे दे गाली खा राली खाए यात्रा निरंतर रूप में मैं अगड़ी राखे इंदिरा मैडम तब काली कर गाली करने ठावे दून रहा श्रीमान पाइन पाइद हामी पुष्प अधिकारी अञ्जली र उहाँको श्रीमती इन्दिरा अधिकारीसँग छौं भरतपुर शरदपपुर वहाँको घर अहिले काठमाडौँमा स्वास्थ्य परीक्षणका लागि आउनु भएको बेलामा मैले आज बुलबुलमा लिएर आएको छु पुष्प अधिकारी अञ्जलीको आफ्ना गजल संग्रहहरू बार्दली मनभित्रको मन स्वप्निल मन नयन चूराको घर वा काठमाण्डु प्रकाशित छ यी बाहेक उहाँले अहिले नाम लिइहाल्नुभयो उहाँले समित्त गजल सङ्ग्रहहरू धेरैको प्रकाशित गर्नुभएको छ त्यसको लागि संयोजन गर्नुभएको छ सम्पादकको भूमिका निर्वाह गर्नुभएको छ र निरन्तर गजलमै हुनुहुन्छ तपाईँ त नेपालको गजलमा तब्ले विभन्न पुरस्कार रखे अथवा रा, अभियान चाखने मत्र नगर फैलाने की काम करता कता गजल को अभियान का गजल को अभियान को लगी अब देश के देश बोला ठाकी राखे कार्यम ठा हरक ठावर में पूग बनपे ठा साद कहीं नहोला है सब ठाव में पगे रजल को आपूने जे जुन रूप में आपको आफ्नो धरातल छ आफूले जे जुन रूपमा आफूले जानेको छु त्यो रूपमा मैले काम गरेको छु र त्यही रूपमा यो निरन्तर यात्रा पनि चलिरहेको छ सर अहिलेसम्म होइन हजुर र बुलबुल जस्तो एउटा सर्वाधिक एउटा राम्रो एउटा चर्चित कार्यक्रम मार्फत मैले मेरो भावकहरूसम्म यो कुराहरू पुर्याउनु पाउँदा मलाई अत्यन्त यतिखेर गर्व महसुस भइरहेको छ तपाईँ पूर्वतिर कुन कुन जिल्ला पुग्नुभयो गजलको लागि पश्चिमतिर कुन कुन जानुभयो पश्चिमतिर म अब के अरे यो सल्यानमा पुगेको छु होइन सल्यानमा मेरो गजलको एउटा उनै महफिल नै थियोपुर बर्दिया त म आफैले भेटेको भयो होइन त्यसपछि डोटी त्यसपछि गएर हामी टिकापुर होइन त्यसपछि धनगढी यो ठाउँहरूमा सबै ठाउँहरूमा त्यो त्यो त्यो क्षेत्रमा पुगेको छु महाकालीमा जस्तै कञ्चनपुरको होइन त्यहाँ चाहिँ नेपाली गजल वर्ष दुई हजार तिहत्तरको सम्मान पनि थियो त्यहाँ पुगेको थिएँ धेरै ठाउँमा पुगेको छु पश्चिमको पनि र त्यसपछि यता बागलुङको साइड होइन त्यता पनि पुगेको छु र पूर्वको पूर्वमा चाहिँ अब इलाम पाँचथर होइन यो सबै ठाउँहरू कस्तो छ त हाम्रो हाम्रो भूगोल हाम्रो म्यापलाई नेपालको नक्सालाई हेरेर पूर्वदेखि पश्चिमसम्म फर्काउँदाखेरि गजलको फुल कतै बाक्लो झुप्प होला कतै अलिक पातलो होला कतै कस्तो कस्तो छ अलिकति हामीले एनालाइसिस गरौँ एकदमै राम्रो छ यो अब पश्चिमांचल में मा जुन गजल को एटा माहौल अेडिट एटा धेम माहौल बनी रख पश्चिल में रो मंचल ने अलग कैप्चर कर सकना है सत्न सकता कंका ठावो क्षेत्र असाधात्मक गुणात्मक गजल लेखने मैं एकदम लेखि तेस म्याक्सिमम रूपमा अत्याधिक रूपमा चाहिँ पश्चिमाञ्चल क्षेत्रमा होइन सुदूरपश्चिम सुदूरपश्चिममा अहिले चाहिँ गजल लेख्ने माहौल त्यहाँनिर छ र तर गुणात्मक गजलहरू राम्रा गजलहरू पूर्वाञ्चलबाट पनि आइरहेका छन् गुलबुलमा पुष्प अधिकारी अञ्जलीलाई ल्याइसकेपछि कुरा धेरै गरौँ कि गजलबडी सुनाउँ जस्तो हुँदो रहेछ मलाई अब अर्को एउटा गजल फेरि सुन्नु पऱ्यो कुरै कुरामा मैले अल्मलाएँ भने तपाईँका गजलहरू सुनाउनुबाट चोक्छु जस्तो लाग्यो हुन्छ म एउटा मैले एउटा गजल सुनाएछ ही श्रीम दरबार होरम दरबार हो जहां ती कायर बच्चन यो तर्कस देखने जोक्कर बच्च ती कायर बस्् यो तर्कस देखने जोक्कर बस््न् तिमी बहरा भैया कह एक घंटा घर तिमी तिमी बहरा भैया कह एक घंटा घर था तिम्रो वरीपर त सडेका छन् थाहा छ तिम्रो त सडेका खपरहरू छन् खपर यस्तो लाग्छ त्यहाँ सर्कस देखाउने जोकरहरू छन् पूजा गरेका छौ जसलाई तिमीले भगवान भनेर पूजा गरेका छौ सुन्दैनन यार तिम्रो आवाज त्यहाँ त पत्थरहरू बस्छन् सुन्दैनन् सुन्दैनन् या तिम्रो आवाज त्यहाँ त पत्थरहरू बस्छन् त्यो त्यही सीमा दरबार हो जहाँ ती कायरहरू बस्छन् यस्तो लाग्छ त्यहाँ सर्कस देखाउने जोकरहरू बस्छन् जब भोक लाग्दैन आँखाको निन्द्रा पनि बिथोलिन्छ जब जब भोक लाग्दैन आँखाको निन्द्रा पनि बिथोलिन्छ यति सोच्नुपर्छ त्यो नजरमा कसैको नजर बस्न सक्छ यति यति सोच्नुपर्छ त्यो नजरमा कसैको नजरहरू बस्छन् ही सीम दरबार हो जहां ती कायर बस्तन यहां सर्कस दिखने जोक्कर बस् घर बरु हो मंदिर होरू शौचालय होर हो मंदिर होरू शौचालय हो जहां हमारा सपना भत्का स्वयं बादर बस्तन यो त्या सर्कस दिखाने जोक्कर बस्तिम शेर कहती मेरे देश देश जस्त लगे कहिलेकाहीँ त यस्तो लाग्छ मेरो देश देश जस्तै लाग्दैन किनकि यहाँ मान्छेहरू होइन अपराधी र तस्करहरू बस्छन् किनकि यहाँ मान्छेहरू होइन अधिक अपराधी र तस्करहरू बस्छन् त्यो त्यही सीमा दरबार हो जहाँ ती कायरहरू बस्छन् यस्तो लाग्छ त्यहाँ सर्कस देखाउने जोकरहरू बस्छन् तपाईँ उज्यालो रेडियो नेटवर्कमा काठमाडौँमा नब्बे मेगा र देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ कार्यक्रम बुलबुल सुनिरहनु भएको छ र बुलबुलमा आज मसँग गजलकार पुष्प अधिकारी अञ्जली र वहाँकी श्रीमती इन्दिरा अधिकारी हुनुहुन्छ उहाँहरूको घर भरतपुर शरदपपुर र अहिले काठमाडौँमा उपचारको सिलसिलामा आइपुग्नु भएको बेलामा मैले बुलबुलमा लिएर आएको छु उहाँसँगको कुराकानी र गजलहरू केही बेरमा लिएर फेरि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 बुलबुलमा बुल बुल तपाईँलाई फेरि स्वागत छ पुष्प सर हजुर धन्यवाद पुष्प सर म्याडमलाई पनि स्वागत छ पुष्प सरसँग धेरै सोधेँ मैले तपाईँलाई सोध्दै सोधेको छैन गजल नलेखेको भएर हेला गरेको होइन है मैले मैले घरको परिवारको बारेमा उहाँलाई सोद्दिनँ तपाईँलाई सोध्छु को नु। को हुनुहुन्छ परिवारमा दुईजना त हामीले सधैँ देख्छौँ कार्यक्रमहरूमा अरू को <laughs> <laughs> को हुनुहुन्छ घरमा आमा हुनुहुन्छ अनि दुईवटा बाबु दुईवटा बुहारी नातिनी छ एउटा ए दुईजना छोराहरूको बिहा पनि भइसकेको छ भइसक्यो ए रमाइलो रसिलो एकदमै हसिलो परिवार रहेछ के के गर्नुहुन्छ छोराहरू पनि गजल लेख्नुहुन्छ कि बाबु सानो बाबुले चाहिँ लेख्छ मुक्त गजल ठुलो बाबुले कथाहरू लेख्छ अलिअलि साहित्यकारको घरमा साहित्य काहीँ पर्छ बुहारीहरू पनि लेख्ने पर्नुभयो कि होइन लेख्दैन नानीहरूले चाहिँ हजुर बाबुहरूले चाहिँ बहुत चा। लेख्छन् ये रमा परिवार कहीं त एकदम छोराबरी सब बस दस आीज आसो गजल कविता चुटकिला आदि इत्यादि भैं सेयर करने दिन किसपर हदम रमाइ रो घर को कथा चाहे एकदम रमल सर अज मै के जोड़न मन लगे प्रसंग तपाईँको विशेष फ्यान चाहिँ मेरो छोरो इन्जिनियर जो फुल्चोबाट मास्टर डिग्री पनि सक्यो तपाईँको त्यो कथाहरूलाई कानमा लगाएर उसले त्यो मास्टर सिद्ध्याएको हो भन्ने लाग्छ मलाई किनभने उ एकपल पनि तपाईँको त्यो कथा नसुनिकन उसले आफ्नो पढाइलाई अगाडि साहारे नज वहां धन्यवाद मेरे तरफ यहाँ रेडियो मदद भी व्यक्त करनी एवन्न साल तब गजल निरंतर होबि छहत्तर साल हज पच्चीस वर्ष भो 25 वर्ष में एकचि फर्क्य हमी एवन्न बावन पचपन्न सालसम फर्क्य गजल को माहौल है समझ त कस्त भो अगड़ी होक्क अब अं गजल को अवस्था एकदम गुणात्मक संख्यात्मक रूपमा त्यसको एउटा चाहिँ छुट्टै माहौल पनि क्रिएट भएको छ अहिले होइन त्यति बेला पनि अलिअलि गजलमा झगडाको ब्युरो थियो होला त्यो फल्दै फल्दै पनि बढी आयो कि जस्तो लाग्छ एकदम त्यति बेला गजलको बीजारोपण हुने बेलामा त्यतिखेरदेखि नै सुरु भएको यो कुराहरू अहिले पनि अहिले झन् चरको बहसका रूपमा यहाँले पनि बुझिरहनु भएको छ पूर्वबाट पश्चिमबाट कहाँ कहाँबाट नेपाली गजलको रूपमा गजललाई कसैले तत्काल गजललाई चाहिँ एकदमै मास्न चाहनेहरू पनि छन् यहाँ होइन त्यस्ता विभिन्न किसिमका बहसहरू हुन्छन् तर राम्रो स्वस्थ रुपमा बहस भयो भने नेपाली गजल फस्टाउँछ भन्ने लाग्छ हजुर त्यस्तो खालको बहस जरुरी छ जसले चाहिँ स्वस्थता ल्याओस् हाम्रोभित्र मैले पुष्प सरलाई फेरि एउटा गजल बाछन गर्नलाई अनुरोध गरेँ त्यसपछि हामी कुराकानी जोड्छौँ आज सङ्ग्रहहरूभन्दा बाहिरका पनि पढिरहनु भएको छ जस्तो लागिरहेछ मलाई है त्यो कतिको फ्रिक्वेन्सीमा लेख्नुहुन्छ सर गजल मैले धेरै उसमा है म म एकदमै आफूलाई मुड चलेको बेलामा लेखिहाल्छु गजल बेड़ उहाँले गजल छानुन्जेलमा कुन टाइम बस्नुहुन्छ लेख्न पढ्न होइन बेलुका चाहिँ उहाँ विशेष गरेर खाना खाइसके पछाडि चाहिँ दस एघार बाह्र मुड चलुन्जेल उहाँको एक दुई पनि बच्चा लेख्न थालिसकेपछि यतिखेर चाहिँ नातिनीले नातिनी खेलाउन थालेपछि चाहिँ वाँ अलिकति उहाँको लेखाइ कम हुँदै हुँदै गएको छ हजुर हजुर नातिनले गर्दा अलि अल्म लेख्नुहुन्छ त्यो छोरी आयो भने उसँग खेल्न थालेपछि लेख्न चाहिँ अलि बिर्सिनुहुन्छ दुईजना भर्खरै बिहा गरेको जोडी जस्तो हुनुहुन्छ तर हजुरबा हजुरआमा भइसक्नु भयो है सुन्दा रमाइलो लाग्छ पुष्प सर हजुर एकदम यो समयमा नै विचार पुऱ्याउनु पर्दैछ सर <laughs> <आजर। laughs> हामीले अलि छिटै पढाइ लेखाइलाई अगाडि बढाउन भन्दा घर गृहस्थीलाई चाहिँ अगाडि बढायौँ अगा छिट्टै अगा हजुर हजुरको पनि राम्रै साथ भएर त यति मजाले उदाउन सक्नुभयो नि पुष्प सर होइन सर एकदम सरले नियमित काम चाहिँ के गर्नुहुन्थ्यो जागिर पेसा म वीरेन्द्र बोमु क्याम्पसमा म लाइब्रेरीमा छु सर हजुर धेरै समय अगाडिदेखि हजुर अब लगभग रिटायर हुने बेला पनि भए होइन म गजल सुनाउँछु बाको जिन्दगी साहुकोमा तमासुक छ बाको जिन्दगी साहुकोमा तमासुक छ थाहा छैन हराएको छोरा कुन मुलुक छ बागीक हरा था था छोरा कुन मुलूक था नजीर खोजी दुश्मन दुश्मन अजीर खोजी रखी बाघ को छाती में बंदुक हरा मुलुक बा को जिंदगी साहूकुमा तमसुख आमा बुद्ध जन्मा पर्स भन्न आमा, आमा बुद्ध जन्म पर्स भ यहाँ बाको जिन्दगी धेरै नाजुक छ बाको जिन्दगी धेरै नाजुक छ थाहा छैन हराएको छोरा कुन मुलुक छ आफ्नै आफ्नै दुश्मनहरू पनि आफ्नै घरमा आज आफ्नै अगाडि आगन्तुक छ बाघको जिन्दगी साहुकोमा तमासुक छ थाहा छैन हराएको छोरा कुन मुलुक छ अन्तिम शेर मसाल बाल्न सिकाउनुहुन्छ आमा मसाल बाल्न सिकाउनुहुन्छ आमा र त छोरा क्रान्ति गर्न बहुत जागरूक छ मसाल बाल्न सिकाउनुहुन्छ आमा र त छोरा क्रान्ति गर्न बहुत जागरूक छ थाहा छैन हराएको छोरा कुन मुलुक छ बाको जिन्दगी साउकोमा तमसुक छ बडा मिठो गजल पुष्प सर तपाईँले गजल बाहेक अरु विधामा कलम चलाउनुहुन्छ थाहै छैन मेरो कविता संग्रह म कवितामा देश खोजिरहेछु होइन त्यो दुई सालमा प्रकाशन छ त्यसपछि मनको तृष्णा हाइको सङ्ग्रह पनि प्रकाशन भएको छ र दुईवटा मुक्त सङ्ग्रहहरू एक अञ्जली घाम र जुन फुलेको बस्ती तपाईँको साहित्यमा प्रवेश चाहिँ एकाउन्न सालबाट होइन मैले मेरो मैले एकदमै मेरो निरन्तरता चाहिँ एकाउन्न सालबाट रह्यो जोस् म त्यसभन्दा अगाडि पनि रुचि राख्थेँ लेख्थेँ होइन पढाइ कहाँ गर्नुभयो पढाइ मैले मेरो चाहिँ माध्यमिक तह चाहिँ मेरो गाउँको स्कुलमा रह्यो होइन पिठुवा पिठुवा जनजागृति उसमा भयो त्यस पछाडिको कलेज चाहिँ वीरेन्द्र बोमुखी क्याम्पसमै रह्यो भरतपुर त्यसपछि मेरो जागिरी जीवन पनि त्यहीँ सुरु भयो भनेपछि स्टेसन चाहिँ चितवन नै रह्यो तर डुल मोबिलिटी चाहिँ भइरहेको थियो र त्यो बिचमा मेरो जागिरको सरुवाको सिलसिला पोखरा पुगेको थिएँ मलाई पोखराको दुई वर्षको मेरो बसाएको वातावरण पनि एकदमै मलाई म्याच गर्यो दुई वर्ष उता बस्नुभयो म्याडमसँग बिहा भइसकेको थियो एकदम एकदम कति सालमा बिहा गर्नुभएको मैले दुई सालमा धेरै अगाडि एसएलसी कति सालमा दिनुभयो त्यो एसएलसी पनि मेरो त्यो चौवालिस नै हो भनेपछि एसएलसी दिनु र बिहा गर्नु सँगै सँगै पढ्दै हुनुहुन्थ्यो म्याडम पनि पढ्दै हुनुहुन्थ्यो प्रेम विवाह हो कि प्रेम विवाह नै हो अचु सरलाई थाहा छ नि त म अचु सरलाई पनि मेरो पेन पल त्यतिखेरको पुरानो खगेन्द्रगि कोपिला होइन थुप्रै हाम्रो साथीहरू थिए नि त त्यति बेलाको समय अर्कै थियो क्या सरदमै नभेटिकन नदेखिकन होइन पत्र मित्रबाटै प्रेम हुन्थ्यो पत्र मित्रबाटै भेट्न गइन्थ्यो त्यहीँबाट प्रेम बिहा हुन्थ्यो त्यो खालका हेर्दैन हेरिकन निराकार स्वरूपलाई गरिरहेको प्रेम हो यो कुरो त फेरि दोहोऱ्याइ दोहोराई गर्नु मैले त बुलबुललाई सुरुमै केही शीर्षक दिनुपर्ने रहेछ अहिले पछाडि पछाडि आएपछि पो खुल्दैछ म्याडम केही भन्न खोज्दै हुनुहुन्छ होइन चाहिँ हजुरले पनि चालिस सालमा दिनुभयो यस्तो सर मैले भयो म नौ क्लासमा पढ्दै थिएँ अनि त्यसपछि घरमा गइसकेपछि घर परिवारमा बुहारीले अलिकति पढ्ने वातावरण त्यति थिएन मैले सरलाई नै पढाइ निरन्तरता दिनलाई आग्रह गरेँ अनि त्यस पछाडि चाहिँ मैले तिन चार वर्षपछि प्राइभेट टेस्ट, टेस्ट दिएँ एसएलसी पास गर्ने सौभाग्य पाइनँ सर मैले ठुलो बाबुले एमएससी गर्यो होइन सानोले इन्जिनियरिङ बुहारीहरू दुईटै बुहारी लाई पनि मैले ब्याचलर नै गरेकी बुहारी ल्याएर मास्टर डिग्री पढाएँ अहिले कान्छी बुहारी पनि बिएससी नर्सिङ आएकी छिन अब तिनलाई पनि अझै अगाडि पढाउने उ छ एकदम म आफू चवालिस सालमा तपाईँ नौ कक्षा पढ्दै हुनुहुन्छ अनि माइती कहाँ हो मेरो सम्झिनुहुन्छ पहिलो पत्र कसले लेख्यो सरलाई नै लेख्नु भयो जवाफ त मैले दिनुभयो त्यति बेला त पहिला त एकदमै शालिन साथी मित्र मात्रै थियो होला एकदम सर कतिवटा पत्र पछाडि प्रेम सुरु भयो थुप्रै लेखेँ सरले त अति नै लेख्नु भयो होइन सरले अलिक अति गर्नुभएछ मैले चाहिँ अलिक कम कम लेख्दा लेख्थेँ पछि अब त्यही साथी चाहिँ माया कति रमाइलो मलाई त यो प्रेमका कुरा गरौँ कि गजलका गरौँ कि सरको भ्रमणका कुरा गरौँ कि है पत्रमित्रताले पनि कति राम्रो यो एकदम ठुलो उदाहरण राम्रो खालको अझ मैले सुरुबाट यो विषयलाई एकदमै भित्र आइसकेपछि खोतल्दै गइन्छ कुरो बाहिर हुँदाखेरि कति गर्ने पसाउँदै स्टुडियोमा भन्ने हिसाबले पसिन्छ तपाईँलाई गजलमा के गरेको मन पर्दैन सर मलाई गजलमा अहिले <laughs> अहिलेको चाहिँ जुन बहसहरू भएको छ नि मैले अघि पनि भने गजल लेख्ने हो हामीले लेख्ने हो हाम्रो काम भनेको लेख्ने हो हजुर हामीलाई आलोचना गर्ने हामीलाई समालोचना गर्ने हाम्रो समीक्षा गर्ने मान्छे अरू नै हुन्छन् होइन सर त्यसो भएको गजलमा राम्रो बहस गर्ने हो बहस गऱ्यौँ भने जस्तै कविताको आख्यानको अहिले जुन रूपमा अगाडि एउटा माहौल छ त्यो रूपमा गजल पनि अगाडि बढ्छ नि सर त्यसमा स्वस्थ बहस गरौँ कसरी गजल लेख्न सकिन्छ चा, त्यो चाहिँ त्यो चाहिँ अगाडि बढाउँ अनि गजलका नाममा विभिन्न किसिमका नाम ना, नाम राखेर रा, विभिन्न किसिमका चाहिँ मुद्दाहरू उठाएर त्यसलाई चाहिँ एउटा चाहिँ समस्याको एउटा चाहिँ त्यो वातावरण बन नबनाउँ भन्न बना चाहन्छु मलाई त्यो दुःख लाग्छ किनभने हामी लेखिरहेका छौँ गजललाई अब केही गर्नुपर्छ भन्ने मान्यता लिएर अगाडि बढिरहेको मान्छे अब त्यो धेरै हाम्रा अग्रजहरू नै अहिले त्यो किसिमको वातावरणमा देखेर अलिक चित्त दुख्छ वास्तवमा पुष्प सरलाई म एउटा गजल वाचन गर्न अनुरोध गर्छु तपाईँले गजल खोज्दै गर्दा इंदिरा म्याडमलाई सोध्छु पनि म उहाँले गजल लेखेर एकदमै राम्रो गर्नुभएको दिन तपाईँलाई सन्तुष्टि लागेको खुसी लागेको दिन कुन छ एकाउन्न सालदेखि अहिलेसम्म सम्झिनुहोस् त एकचोटि होइन उहाँले चाहिँ लेख्न त निरन्तर लेखि नै राख्नुहुन्छ जुन जुन दिन पनि उहाँले लेखेर सुनाउँदा आँखा कति राम्रो भन्ने जहिले पनि लाग्छ हुन्छ नि बाहिर पहिला कस्तो राम्रो काम गरेर आउनुभयो मेरो श्रीमानले ओहो आज मेरो श्रीमानको कस्तो एप्रिसिएट भएछ यो लेखनाले जस्तो लागेको दिन कुनै होइन पहिलोचोटि सम्मानित हुँदाखेरि चाहिँ असाध्यै खुसी लाग्यो कति सालमा भने त्यो साल ठ्याक्कै याद भएन गैराकोटको चाहिँ एउटा संस्था होइन लेखराम भाइले चाहिँ उहाँको संस्थामा चाहिँ नानिकाले चाहिँ पहिलो सम्मान चाहिँ उहाँको थियो त्यति बेला चाहिँ एकदमै धेरै खुसी लागेको थियो अहिले हजुर गएको थिएँ अनि अहिले चाहिँ अब उहाँको सम्मानहरू पुरस्कारहरू धेरै नै भइसके होइन खुसी त सधैँ लाग्छ तर त्यो पहिलो सम्मान चाहिँ अति नै सम्झना पुष्प सर तयार भयो गजल लगभग हामी आज चितवनका पुष्प अधिकारी अञ्जली र उहाँकी श्रीमती इन्दिरा अधिकारीसँग छौँ भरतपुर उहाँहरूको घर बार्दली मनभित्रको मन स्वप्नील मन नयन चुराको घर वा नुँ। काठमाडौँ गजल संग्रहहरू उहाँले लेख्नु भएको छ यो बाहेक कविता हाइकुहरू पनि अलग्गै लेख्नुहुन्छ अब पुष्प सरले म गजल शुरू गर्छु है सर आज पनि यसरी मेरा बाघको स्वाभिमान बेचियो आज पनि यसरी मेरो बाको स्वाभिमान बेचियो साँझ बिहान पूजा गर्ने आमाको भगवान बेचियो आज पनि यसरी मेरा बाको स्वाभिमान बेचियो साँझ बिहान पूजा गर्ने आमाको भगवान बेचियो आफ्नै देशमा पनि आज नागरिक हुन सकिएन आफ्नै देशमा पनि आज नागरिक हुन सकिएन छिमेकीहरूलाई आफ्नो एउटा पहिचान बेचियो साँझ बिहान पूजा गर्ने आमाको भगवान बेचियो बिचरा आमाले आम मन था सक आन था सकिनन्द बजार आप मुस्कान बेची जब जब बजार मा अपने छोरी को मुस्कान बेचियो, आज अपनी इस मेरा बाको को स्वाभिमान बेचियो, सांज बिहान पूजा करने आमा को भगवान बेचिओत को व्यापार इज्जतको व्यापार पनि यसरी भइरहेको छ देशमा इज्जतको व्यापार पनि यसरी भइरहेको छ देशमा आफ्नै दाजुबाट यहाँ बहिनीको ओछ्यान बेचियो साँझ बिहान पूजा गर्दै आमाको भगवान बेचियो आज पनि यसरी मेरा बा आमाको स्वाभिमान बेचियो सरकारसँग मेरो अब कुनै गुनासो रहेन सरकारसँग सरकारसँग मेरो अब कुनै गुनासो रहेन महोदय जसबाट देश बेचियो सहिदको चिहान बेचियो जसबाट, जसबाट देश बेचिओ शहीद को चिहान बेचिओ आज भी इसी मेरा बा को स्वाभिमान बेचिओ साझ बिहान पूजा करने आमा को भगवान बेचिओ तपाय देश में धर्म ररू तपाय देश में धर्म रिद्ध कसरी यहां गीता बाइबल रान बेचिओ साझ बिहान पूजा करने आमा भगवान बेचिओ आज अपनी इसी मेरा बा स्वाभिमान बेचिओ श्रमीना बगाओ भन्न पट खाड़ी मुलूक तर जवान बेचिओ खाड़ी मुलुकमा जवान बेचियो, आज अपनी इसी मेरा बाको को स्वाभिमान बेचिओ सांझ बिहान पूजा करने आमा को भगवान बेचिओ धन्यवाद साह्रै मिठो मिठो गजल सुनाउनु भयो मैले सोध्न मन लागेको तपाईँले औपचारिक रूपमै मैले गजल सिकाएँ यी मान्छेहरूलाई भन्ने खालका शिष्यहरू पनि छन् त्यो चाहिँ यस्तो हो सर अब मैले अहिलेसम्म मेरो प्रतिष्ठानबाट भन्नुहोस् न मेरो तर्फबाट देशभरि जहाँ अहिले देशभरि मेरो साथीहरू हुनुहुन्छ होइन कतिपय साथीहरूलाई म आफू भर्याङ बनेर म आफू एउटा खुड़किलो बनेर प्रेरणाको खुड्किलो बनेर मेरा साथीहरू मेरा भाइहरू मेरा बहिनीहरू धेरैमाथि मभन्दा उच्च स्तरको गजल लेख्ने उच्च स्तरको कविता लेख्ने राम्रो पत्रकारिता गर्ने होइन राम्रो सञ्चारको माध्यममा बसेर राम्रा कार्यक्रमहरू सञ्चालन गर्ने राम्रो प्रड्युसर बनेका छन् त्यसमा बहुत खुसी लाग्छ मैले धेरै त्यो किसिमको एउटा ऊर्जा चाहिँ मैले पाएको छु जहाँ पनि जुन ठाउँमा पनि म सम्मानित हुन्छु आ, मेरो ो मे काम को एटा प्रतिफल हो भाला वास्तव में म्याडम कहिलेकाहीँ <laughs> गार <laughs> त गजलकारहरूको लर्को लागेर घरमा खाना बनाएर खुवाउँदै थकाइ पनि लाग्थ्यो होला होइन सर त्यस्तो त हुँदैन आउनुहुन्छ झन् खुसी लाग्छ मलाई त घरमा आउनुभएको पाहुनाहरूसँग उहाँहरूले पनि सुनाउने घरमै महफिल सुन्दा सुन्दा गजल त कहिले काहीँ भएन भने खुराकै पुग्दैन पनि हो एकदम आउनुहुन्छ देशभरिबाट कार्यक्रममा आउने भाइ बहिनीहरू आज त हामी घरमै जाने भाउजूसँगै बस्ने भनेर आउनुहुन्छ अनि घरमै गजल सुन्ने सुनाउने माहौल रातिसम्म नै बन्छ चल्छ पुस्प पुस सर अब आउँदा दिनमा के गर्ने त गजलमा आउँदा दिनमा निरन्तर अब यो, यो, यो रूपमा चलिरहन्छ सर होइन गरिरहेको छु गर्दैछु गर्नेछु म नेपाली गजलमा मैले जानेको मैले बुझेको मेरो चाहिँ आ... मेरो शरीरले मेरो विवेकले भ्याएसम्मको काम मेरो नेपाली गजलमा नेपाल गजलप्रति म त्यो काम गरिरहन्छु सर त्यो निरन्तर एकदमै निरन्तर रहरहन्छ एक एउटा गजल सुनौँ त्यसपछि हामी करिब करिब रह छुट्टिने बेला हुन्छौँ अर्को एउटा गजल सुनाउनुहोस् न है सङ्ग्रह पाँचवटा भयो भने एउटा मात्रै बोकेको बेला पर्छ है काठमाडौँ आउँदा ठ्याक्कै बोक्ने भन्ने थिएन फेरि काठमाडौँ आइसकेपछि सम्पर्क भयो मैले बल्ल त्यहाँ फेसबुक स्ट्याटस देखेर बोलाएँ अहिले यो चाहिँ फरक किसिमको सुनाएँ मैले सर है हजुर चेहेरा बदल्न पनि ऐना फुटाउनु पर्छ चेहरा चेहरा बदल्न पनि ऐना फुटाउनु पर्छ जसरी सपना देख्न आँखा निधाउनु पर्छ चेहरा बदल्न पनि ऐना फुटाउनु पर्छ जसरी सपना देख्न आँखा निधाउनु पर्छ आधा सपना देखेर आधा सपना देखेर बिउझेको छु अचेल पुरै सपना देख्न तिमी मुस्कुराउनु पर्छ पुरै सपना देख्न तिमी मुस्कुराउनु पर्छ जसरी सपना देख्न आँखा निधाउनु पर्छ चेहरा बदल्न पनि ऐना फुटाउनु पर्छ भन्नेहरूले त यसो पनि भनिदिए मलाई भन्नेहरूले त यसो पनि भनिदिए मलाई तिमीले रहर पूरा गर्न झुपडी जलाउनु पर्छ चेहरा बदल फुटा जसना देखा यार दुबईले हर रात पीड़ा में आंसू बगर जिस सपना देखने आखा निधा पर्चरा बदल फुटा शेर कागल तिमी पत्थरमा शिर झुकाउनुपर्छ चेहरा बदल्न पनि ऐना फुटाउनुपर्छ जसरी सपना देख्न आँखा निधाउनुपर्छ जसरी सपना देख्न आँखा निधाउनुपर्छ कति राम्रो कति मिठो अब हामी अन्त्य अन्त्यतिर छौँ तपाईँलाई हामीहरू यो कुराकानी सुनिसकेपछि कसैले सम्पर्क गर्नु पऱ्यो भने कसरी गर्ने खोज्नु छ मलाई लग लगभग अब सबैलाई त थाहा नै छ पक्कै पनि होइन तैपनि मेरो पुष्प अधिकारी अञ्जली भनेपछि यहाँहरूलाई थाहा छँदैछ मेरो फेसबुकमा पनि त्यही छ र मेरो मोबाइल नम्बर अन्ठानब्बे पाँच सय पचास साठी तिन सय नौ आ, यो सार्वजनिक नै नम्बर हो मेरो त्यसमा उनीहरूले त्यसरी सम्पर्क गर्नु तिन शून्य नौ साठी र हाम्रो मजेद साहित्य प्रतिष्ठान हाम्रो हाम्रो मजेरी साहित्य प्रतिष्ठान पनि सम्पर्क गर्न सक्यो इन्दिरा म्याडम तपाईँ पनि फेसबुकमा हुनुहुन्छ होला हजुर चलाउनुहुन्छ यसो कहिले काहीँ तपाईँलाई खोज्दा इन्दिराधिकारी भनेर खोज्नु इन्दिरा अञ्जली भनेर इन्दिरा अञ्जली भनेर खोज्नु पऱ्यो यो अञ्जलीको फेरि बिचमा इन्डिया अञ्जली भनेपछि उसको अधिकारीले पनि अञ्जली राख्नु भएको छ उहाँले नै अञ्जली राख्नु भएको <laughs> छ मेरो सानो नाति हो छोरी भने मेरो मेरो सुविस्का अधिकारी अञ्जली अञ्जली सबैले थप्नु भएको छ कस कसरी चलाउनु भएको सुरु गर्नुभएको एकदम एकदम मेडम पहिला पत्रमित्रता गरिरहेको मान्छे अचेल त फेसबुकमा पनि आउनु थाल्नुभयो अब है त्यसो भए अलिअलि कहिले काहीँ श्रीमान श्रीमतीको पनि फेसबुकमा कार्यरत छौँ है उहाँको अफिस तल छ म माथि छु कहिले गर्नु पऱ्यो प्रतिष्ठान अफिस हो कि अर्को होइन अहिले पनि गर्दै हुनुहुन्छ क्याम्पसमा म त छोडिसक्नुभयो हस् तपाईँहरू आउनुभयो पुष्प अधिकारी इन्दिरा दम्पति आजको कार्यक्रम रमाइलो बसाई भयो जस्तो लाग्छ मलाई बुलबुलमा अब सुन्नेहरूले पनि हामीलाई प्रतिक्रिया दिनुहुन्छ कस्तो लाग्यो भनेर दे धेरै धेरै धन्यवाद तपाईँका गजलमा तपाईँको यो अभियान तपाईँको कलम निरन्तर चलिरहोस् मेरो तर्फबाट साधुवाद शुभकामना पुष्प सर म्याडमलाई पनि धेरै धेरै धन्यवाद आएर हामीलाई साथ एकदम घरको वातावरण बनाइदिनु भयो बुलबुलभित्र हार्दिक धन्यवाद तपाईँको ठुलो योगदान छ गजलको एउटा अभियन्तालाई अगाडि बढाउनुको पछाडि तपाईँलाई पनि धेरै धेरै धन्यवाद एकदम सर हजुरलाई पनि धेरै धेरै धन्यवाद म बोल्न नजान्दा नजान्दै पनि सरले मलाई यो स्टुडियोमा ल्याएर बोल्ने मौका दिनुभयो त्यसको लागि एकदम धन्य हजुर सर एकदमै धेरै धेरै धन्यवाद मलाई एकदमै मेरो मनले आउन खोजेको कार्यक्रम मेरो मनले एकदमै यो कार्यक्रम बुलबुल कार्यक्रममा तपाईँसँग बस्न खोजेको कार्यक्रम आज यो समयले भगवान्ले हरेक कुराले साथ दियो तपाईँसँग बस्न पाएँ यो मित्रता यो मिठो सद्भाव सधैँभरि कायम रहोस् होइन तपाईँले मलाई सबै साथीहरूका बिचमा ल्याइदिनु छ मेरो सम्पूर्ण भावक श्रष्टाहरू भावक साथीहरू जसले बुलबुल सुनेर बसिरहनु भएको छ तपाईँहरूलाई म फेरि एकपटक एकदमै हृदयदेखि दे अभिवादन गर्छु दुई हजार चौवालिस सालमा पत्रमित्रताबाट प्रेम भएर बिहा भएको यो जोडी अब अहिले नातिनातिना सहितको जोडी र दुईवटा छोराहरू एकजना एमएससी पास एकजना इन्जिनियरिङमा मास्टर्स सकेर बस्नुभएको छ त्यो परिवारसम्म फैलिने क्रममा पुष्प अधिकारी अञ्जली निरन्तर गजललाई गोडमेल गर्दै बस्नुभएको छ आफूले पनि लेख्नुहुन्छ मैले अघि पनि भने उहाँका राम्रा गुणहरू सबै मलाई थाहा छन् नराम्रा गुण मलाई थाहा छैन तर यदा कता म सुन्छु कुनै कुनै ठाउँहरूमा निरन्तर उहाँको यो गजलको फुलबारीलाई गोडमेल गर्ने बानी मलाई साह्रै मिठो लागेर मैले यहाँ बेलामा फेसबुक स्ट्याटस देखेर बोलाएको हुँ भरतपुरमा बस्ने यो जोडीलाई साधुवादका साथ अब आजको बुलबुलबाट हामी बिदा हुन्छौं महाशय तपाईँ त बहुत हतारमा हुनुहुन्छ महाशय तपाईँ त बहुत हतारमा हुनुहुन्छ यता जाउँ कि उता जाउँ दोधारमा हुनुहुन्छ नदी बगेर कहाँ कहाँ पुगिसके हेर्नुहोस् त नदी बगेर कहाँ कहाँ पुगिसके हेर्नुहोस् त तपाईँ त अझै समय यही किनारमा हुनुहुन्छ यता जाउँ कि उता जाउँ दोधारमा हुनुहुन्छ वाह यस्तो पनि देखियो सदनभित्र आज वाह यस्तो पनि देखियो सदनभित्र आज देश बेच्ने र किन्ने दुवै सरकारमा हुनुहुन्छ यता जाउँ कि उता जाउँ दोधारमा हुनुहुन्छ बेला बेला यसरी आन्दोलन चर्किनुको रहस्य बेला बेला यसरी आन्दोलन चर्किनुको रहस्य सुन्दैछु तपाई सुन समाउने भन्सारमा हुनुहुन्छ यता जाउँ कि उता जाउ दोधारमा हुनुहुन्छ आगोमा घिउ थप्नेहरू कहाँ कहाँ पुग्नुभयो होला आगोमा घिउ थप्नेहरू कहाँ कहाँ पुग्नुभयो होला तपाईँ भने नुन र मट्टी तेलको बजारमा हुनुहुन्छ मासै तपाईँ त बहुत हतारमा हुनुहुन्छ यता जाउँ कि उता जाउँ दोधारमा हुनुहुन्छ एउटा इरानी चरा